नमस्कार कार्यक्रम विपद व्यवस्थापनमा म कार्यक्रम प्रस्तुता प्रतीक्षा अनि प्रविधि संयोजनमा आशिष उपस्थित भएका छौ यो कार्यक्रम हरेक साताको आइतबार बिहान यसै समयमा रेडियो युनिटी थुप्रो प्रसारण हुने गर्दछ भने इन्टरनेट अनलाइन आज हामी कार्यक्रमको एक अर्को नयाँ श्रृंखला लिएर तपाईँको रेडियो सेटमा उपस्थित भएका छौ आजको कार्यक्रममा हामीले विपद व्यवस्थापनका क्षेत्रमा भए गरेका गतिविधि सँगै विपद व्यवस्थापनका लागि कृषि स्वास्थ्य तथा वैकल्पिक जीविको पार्जन पहल परियोजनाले सञ्चालन गरेका गतिविधि बारे जानकारी दिने उद्देश्यले पहल परियोजनाका विपद व्यवस्थापन अधिकारीृत अमर साउथलाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेका छौँ उहाँले लामो समय विपद व्यवस्थापनको क्षेत्रमा काम गरी विभिन्न अनुभव समेत सङ्घाल्नु भएको छ अबको क्रममा ढिला नगरी उहाँसँग गरिएको कुराकानी तपाईहरू समक्ष प्रस्तुत गर्दैछौ कार्यक्रम विपद व्यवस्थापनमा यहाँलाई स्वागत छ धन्यवाद विपद निम्त्याउने कुरामा के के पर्दछन् जस्तो लाग्छ तपाईँलाई खास गरी अब भन्नुपर्दा निश्चित भौगोलिक क्षेत्रभित्र रहेका विभिन्न मानवीय प्राकृतिक जो क्रियाकलापहरू हुन्छन् जसले विभिन्न किसिमको सम्भावित विपदहरू निम्त्याउँछ त्यसमा अब विभिन्न प्रकोपहरू पर्ने गर्छन् भनौँ विभिन्न मानव सजित प्राकृतिक आदि कुराहरूले विपद निम्त्याउँछ जस्तो मलाई लाग्छ त्यस्तो अवस्थामा विपद न्यूनीकरणका लागि के के उपायहरू अप्नाउन सकिन्छ विपद व्यवस्थापनको निमित्त अब व्यवस्थित रूपमा विपद न्यूनीकरण गर्नको निमित्त त धेरै विभिन्न किसिमका सामुदायिक उपायहरू हामीले उप अप्नाउन सक्छौँ जसमा अब विपद व्यवस्थापन चक्र अनुरूप विभिन्न पूर्व तयारीका क्रियाकलापहरू सञ्चालन गरेर समुदायमा आधारित विपद जोखिम व्यवस्थापनका को क्षेत्रमा गर्न सकिने क्रियाकलापहरूलाई अवलम्बन गरेर हामीले विपदलाई न्यूनीकरण गर्न सक्छौँ र यसमा हाम्रो आफ्नो स्थानीय ज्ञान कुराहरूलाई पनि हामीले जोड्नुपर्ने हुन्छ जसले गर्दा हाम्रो समाजमा हाम्रो क्षेत्रमा हुने विपदलाई हामी न्यूनीकरण गर्न थोरै मद्दत पुगाउँछौँ जस्तो लाग्छ अहिले विशेष गरी सुदूरपश्चिम विकास क्षेत्रमा विपदको जोखिम कस्तो रहेको छ सुदूरपश्चिम उसै पनि राज्यको किनारको क्षेत्र यसमा अब विपद त अब हुन त नेपाललाई नै अहिले ठुलो विपद परेको छ त्यसमा पनि अब सुदूरपश्चिममा पनि हामी बेला बेलामा सुनिरहेका छौँ विभिन्न प्राकृतिक प्रकोपहरूले निकै ठुलो क्षति पुर्याएको त्यसमा पनि अब हाम्रो यो क्षेत्रमा बाढी पहिरो आगलागी त्यसका अलावा विभिन्न ठाउँमा जनावर आक्रमणका कुराहरू पनि हाम्रो यहाँ विपदहरू देखिएका छन् त्यसै तराईको क्षेत्रमा शीतलहरका कुराहरू मुख्य विपदको रूपमा हाम्रो यो क्षेत्रमा देखिएका छन् अनि तपाईँले विगत लामो समयदेखि गैर सरकारी संस्थामा आबद्ध भएर विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका क्षेत्रमा काम गर्दै आइरहनु भएको छ हालसम्म कस्ता कस्ता क्रियाकलापहरूबाट जनताहरूलाई सचेतीकरण गर्नुभएको छ विपद व्यवस्थापनको क्षेत्रमा काम गर्दाखेरि गर्दाको दौरानका अनुभवहरू भन्नुपर्दा अब विपद व्यवस्थापनलाई न्यूनीकरण गर्न त विभिन्न किसिमका संरचनात्मक एवं गैर संरचनात्मक क्रियाकलापहरू समुदायमा गरिएका पनि थिए विगतका दिनहरूमा त्यसका अलावा अब विभिन्न समुदायहरूमा समुदाय में आधारित विपद जोखिम व्यवस्थापन अनुरूप समुदाय स्तरीय विभिन्न कार्यदल को गठन कर उनीहरूलाई विपद व्यवस्थापनका केही सिपहरू सिकाएर त्यसै गरी विपद व्यवस्थापन गर्न सकिने किसिमका विभिन्न पोस्टर पम्प्लेटहरूको माध्यमबाट त्यसै विद्यालयमा आधारित विपद जोखिम व्यवस्थापनको क्रियाकलापहरूलाई विद्यालयमा विद्यार्थीहरूलाई विद्यार्थीहरू मार्फत पनि समुदायमा प्रभावित गरेर र यसका अलावा अन्य विभिन्न मैले अघि नै भने समुदायमा आधारित विपद जोखिम व्यवस्थापनको प्रक्रियाको ढङ्गबाट धेरै क्रियाकलापहरू रह। सञ्चालन गरिएका छन् र जसअन्तर्गत अब समुदायमा विपद न्यूनीकरणका क्रियाकलापहरूमा उनीहरूले आफ्नो तर्फबाट पनि स्थानीय ज्ञान शिवका कुराहरूलाई प्रयोगमा ल्याएर विपद व्यवस्थापन गरिएका कुराहरू छन् तपाईँको दृष्टिकोणमा डडेलधुरा जिल्लाको सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र कुन हो जस्तो लाग्छ र सबैभन्दा ठुलो समस्या चाहिँ के देख्नु भएको छ अब विगतको केही कुराहरूलाई हेर्दाखेरि भनौँ यसमा यस योभन्दा पनि यस डडेलधुरा जिल्लाको जिल्ला दैवी प्रको उद्धार समितिले एउटा जिल्ला आपतकालीन जिल्ला विपद पूर्व तयारी तथा प्रतिकारिय योजना प्रत्येक वर्ष पुनरावलोकन गर्ने गरिरहेको छ त्यो डकुमेन्टलाई हेर्दाखेरि हाम्रो यस जिल्लाको भित्री मधेस क्षेत्र भनौँ अहिलेको हालको परसाम नगरपालिका जोगबुडा शीर्ष त्यसै गरी अलिताल गाविस उच्च जोखिममा रहेका क्षेत्रहरू हुन् त्यसका अलावा पनि अन्य अरू प्रकोपहरूबाट पनि अरू गाविस जस्तै गाङखेत त्यसै गरी बगरकुट पनि जोखिममा रहेका गाविसहरूमा पर्दछन् र यसमा अब ती गाविसहरूमा अहिलेसम्म देखिएको सबभन्दा ठुलो समस्या भनेको बाढी नै हो जस्तो लाग्छ अब बेला बेलामा बाढीजन्य प्रकोपबाट मानवीय क्षति भएका विभिन्न समुदायमा हाम्रो समुदायका व्यक्तिहरूको जीविका उपार्जन क्रियाकलाप सञ्चालन गर्ने खेतहरू त्यसै गरी संरचनाहरूलाई बगाएको तिनीहरूलाई क्षति गरे गरेका कुराहरू पनि हामी सुन्छौँ त्यसका अलावा अब हाम्रो यो भित्री मधेसभन्दा पनि अरू गाविसहरूमा जस्तै बगरकोट त्यसै गरी हाम्रो चिपुर देवल अनि यतापट्टि हाम्रो कैलपाल मान्ज मस्टा मंडू गा विषय में विगत का दिन में पहरो ने निके क्षति पारे क्रुरा तसर्थ अब इस जिल्ला समग्रमा समग्र में भाभभंदा बाढ़ी पहरो मुख्य प्रकोप के रूप में आसके अलावा आगलागी क्षेत्रमा हुरी बतास त्यसै गरी जनावर आक्रमणका कुराहरू पनि हाल पहल कार्यक्रमले विपदका क्षेत्रमा जिल्लाका कुन कुन क्षेत्रमा कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ अब पहल कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवर्धन भन्ने परियोजना अहिले रुडुक डडालदुराले सञ्चालन गरिरहेको छ जिल्लामा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकायको सहयोगमा यो कार्यक्रम अहिले रुपाल काङ्खेत त्यसै गरी आलिताल र परसाम नगरपालिकाका शीर्ष र जोगबुडा गाउँ विकास समिति पहिलाका त्यहाँ सञ्चालन गरिरहेको छ र यसले मुख्यत विभिन्न पाँचवटा विषयगत क्षेत्रमा काम गरिरहेको छ त्यसमा प्राकृतिक स्रोत व्यवस्थापन विपद जोखिम व्यवस्थापन कृषि जीविका खानेपानी सरसफाई तथा स्वच्छता र वैकल्पिक जीविका उपार्जन क्षेत्रमा काम गरेको छ र यसको एउटा मुख्य भागको रूपमा विपद जोखिम व्यवस्थापन पनि रहेको छ जसले अहिले समुदाय स्तरमा विपद जोखिम व्यवस्थापन गर्नको निमित्त स्थानीय स्तरमा विपद व्यवस्थापन समितिहरू गठन गर्ने गठन भएको ठाउँमा पुनर्गठन गर्ने त्यसै समग्र गाउँ विकास समिति नगरपालिकाको विपद व्यवस्थापन गर्नको निमित्त त्यो समुदायको त्यो ठाउँको सङ्कटासन्नता क्षमता विश्लेषण गर्ने र त्यो विश्लेषण गरिएको क्षमता सङ्कटासन्नताको आधारमा विभिन्न किसिमका विपद व्यवस्थापन योजना बनाई विकासका मूल प्रभावीकरणको क्षेत्रमा ल्याई विपदलाई व्यवस्थापन गर्ने काम चाहिँ सञ्चालन गरिरहेको छ यो कार्यक्रम अनि समुदाय स्तरका नागरिकहरूलाई विपद जोखिमबाट बस्नका लागि के कस्ता क्रियाकलापहरू सञ्चालन गर्नु उचित हुन्छ जस्तो लाग्छ मैले अघि नै एउटा सानो कुरा भनेको थिएँ समुदायमा आधारित विपद व्यवस्थापन गर्न हामीले विपद व्यवस्थापन <San> uh uh आ, को एउटा चक्र अनुरूप काम गर्नुपर्ने हुन्छ जसमा विपदलाई पहिचान गर्ने त्यसै गरी समुदायको सङ्कटासन्नता क्षमता विश्लेषण गर्ने ती विश्लेषण गरिएका कुराहरूको पहिचान गर्ने प्राथमिकीकरण गर्ने र त्यसलाई योजना प्रक्रियामा हामीले ल्यायौँ भने विपद जोखिमलाई व्यवस्थापन गर्न सकिन्छ र त्यो प्रक्रियामा ल्याउनको निमित्त हाम्रा सङ्कटासन्न क्षेत्रका नागरिकहरूलाई हामीले केही जानकारी प्रदान पनि गर्नुपर्ने हुन्छ जसको लागि जस्तै विकास प्रक्रियामा ल्याउन हामीले बस्ती स्तरकै योजना तर्जुमा प्रक्रियादेखि विपद व्यवस्थापनका कुराहरू गरौँ विपद व्यवस्थापनको क्षेत्रमा गर्न सकिने थोरै भए पनि बजेटको व्यवस्था गर्न लगाऊँ अथवा आफ्नो तर्फबाट पहल गरौँ र अनि विकास प्रक्रियामा ल्यायौँ भने हामीले केही हदसम्म भए पनि विपदलाई व्यवस्थापन गर्न सक्छौँ भन्ने कुरा हामीले नागरिकसँग गरिरहेका पनि छौँ त्यस्तो अवस्थामा विपद जोखिमबाट बस्नका लागि समुदाय स्तरमा नागरिकहरू कतिको चासो दिने गर्दछन् अब त्यही त अब अहिलेको सन्दर्भमा विपद व्यवस्थापनका कुराहरू हामीले समुदायमा गर्दाखेरि कुरा मात्रै ठुला ठुला तर व्यवस्थापन गर्न सकिँदैन भन्ने कुराहरू बेला विभिन्न समुदायहरूबाट आउने गर्दछन् अब यसमा अब उहाँहरूको चासो त रहन्छ तर प्रभावित क्षेत्रमा जुन प्रभावित ती प्रभावित व्यक्ति चाशो रा जो अब प्रभावित होना गई रह प्रभावित होने सकने संकटासन क्षेत्र में बसिख उहां कहीं चाशो दिश्चार तरह संरचनात्मक काम में मत वहां बड़ी चाशो रही तो का कुछ तटबंधन करने कुछ ठूलठूला योजना का आशा का कुरा उ समुदाय स्तर कर सकने अपना क्रियाकलापहरूमा उहाँहरूले त्यति दि, धेरै ध्यान नदिएको जस्तो गैर संरचनात्मक क्रियाकलापहरूमा विभिन्न बायो इन्जिनियरिङका कुराहरू वृक्षारोपणका कुराहरू भनौँ होइन अनि अलिअलि आफ्नो क्षेत्रबाट गर्ने नीतिगत कुराहरूमा उहाँहरूले अलि चासो नदिएको अवस्था हामीले समुदायमा पाएका छौँ विपदका समयमा सहयोग परिचालनका लागि पूर्व तयारी अथवा आपतकालीन कोषको व्यवस्थाका लागि के गर्नु जरुरी छ विपद व्यवस्थापनको क्षेत्रमा हामीले काम गऱ्यौँ भने पूर्व तयारी र आपतकालीन कोष भनेको एउटा महत्वपूर्ण त्यो व्यवस्थापन गर्ने अङ्गको रूपमा आउँछ ले विपद विपद प्रकोप हुने संभावित विपदला न्यूनीकरण करना हामीले पूर्व तयारी गर्नु एकदमै आवश्यक हुन्छ र पूर्व तयारी यदि हामीले गऱ्यौँ विभिन्न किसिमको पूर्व तयारी गऱ्यौँ भने हामी सम्भावित विपद हुनबाट पनि जोगिन्छौँ भन्ने एउटा यो विपद व्यवस्थापनको अवधारणा नै हो त्यो भएर पूर्व तयारी त हामीले गर्नु नै पर्छ र त्यसका अलावा आपतकालीन कोष जो छ आपतकालीन कोष एकदमै आपतकालीन अवस्थामा परिचालन गर्नको निमित्त आपतकालीन अवस्थामा परिचालन गर्नको निमित्त र आपत परेको व्यक्तिहरूलाई सहयोग गर्नको निमित्त गरिने जो यो कोष छ यो समुदायमा हुनु एकदमै जरुरी छ जसले गर्दा तत्काल समुदायमा प्रभावित भएको व्यक्तिलाई थोरै भए पनि राहत दिन थोरै भए पनि उसको विपदसँग लड्न सक्ने सामनालाई क्षमतालाई अभिवृद्धि गर्नको निमित्त यो कोष हुनु आवश्यक छ त्यो भएर जति पनि हाम्रा सम्भावित विपद आउन सक्ने समुदायहरू छन् प्रभावित क्षेत्रहरू छन् त्यसको पहिचान गरी हामीले समुदायमा आपतकालीन कोष स्थापना गर्नुपर्छ भनेर यसको बारेमा उद्धारका अभ्यासहरू समेत गरेका छन् तर कार्यान्वयन प्रभाव भने के पाइएको छ वास्तवमा अब डालामा विगत चार पाँच वर्षदेखि विपद व्यवस्थापनका विभिन्न क्रियाकलापहरू सञ्चालन भइसकेका पनि छन् र हाल विद्यमान अवस्थामा सञ्चालन पनि भइरहेका छन् यो दौरानमा विभिन्न चालन कर प्रभावित क्षेत्र संकटासम क्षेत्र में संचालन कर जो विपद व्यवस्थापन का पैला का कार्यक्रम परियोजना थे त्यो परियोजनाबाट समुदायका व्यक्तिहरूलाई विपद न्यूनीकरणको निमित्त विभिन्न समयमा खोज उद्धारका अभ्यासहरू गरिएका छन् त्यसका साथै उद्धार सामग्रीहरू पनि समुदायमा दिइएको अवस्था थियो पहिला तर ती सामग्रीहरू समुदायमा भेटिन्छन् भेटिन त र पनि उहाँहरूले निरन्तर अभ्यास नगरेको अवस्था जति परियोजना थियो परियोजना रहन्जेलसम्म उहाँहरूले अभ्यास गरेको र त्यसलाई संस्थागत गर्नको निमित्त उहाँहरूले पहल नगरेका कुराहरू पनि हामीले भेटाएका छौँ अहिले सो हेर्दाखेरि मेरो अनुभवमा आजभन्दा दुई तिन वर्ष पहिला विभिन्न उद्धार सामग्रीहरू प्रदान गरिएका समुदाय धेर दे थोर समुदायले चाहिँ अलिअलि आफ्नो तर्फबाट प्रयास गरेको सामग्रीहरूलाई व्यवस्थित रूपमा भण्डारण गरेको मैले पनि पाएको छु र अलिकति समुदायमा अब हामीलाई त्यस्तो विपद आएपछि मात्रै काम लाग्ने त हो नि भनेर उहाँहरूले पूर्व तयारी नगरेको अवस्था ती सामग्रीहरूको बारेमा समुदायमा जानकारी नगराएको अवस्थाहरू पनि हामीले देखेका छौँ र पनि यो अब यो उहाँहरूको सोचमा परिवर्तन गर्नुपर्ने हुन्छ सकारात्मक सोच हामीले लिनुपर्ने हुन्छ जसले गर्दा यो एउटा पूर्व तयारीको पार्टको पनि हामीले अहिले डडेलधुरा जिल्लामा विपदबाट बच्नका लागि विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले कार्यक्रम सञ्चालन गरेको पाइन्छ यी यस्ता कार्यक्रमहरू सञ्चालनपछि जनताले के राहत र फाइदा पाएका छन् छोटकरीमा भनिदिनुहोस् न विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने जति पनि सरकारी तथा गैर निकायहरू यो जिल्लामा छन् उहाँहरूले वास्तवमा समुदायमा आधारित विपद व्यवस्थापनको भी क्षेत्रमा काम गर्ने हुन् उहाँहरूले विभिन्न समुदायका व्यक्तिहरूलाई सचेतीकरण गर्ने विपद व्यवस्थापनका भी कुराहरू टोल टोलमा विद्यालयमा सङ्कटासन्न क्षेत्रमा प्रभावित गर्ने तसर्थ यी क्रियाकलापहरू सञ्चालनपछि एक किसिमको सचेतना त समुदायमा आएको छ पक्का पनि र यसका अलावा पनि उहाँहरूले विपद व्यवस्थापनसँग रहेका विभिन्न नीतिगत व्यवस्थाहरू नेपाल सरकारद्वारा गरिएका जति नीतिगत व्यवस्थाहरू छन् त्यसको निमित्त पनि अब हामीले यस्तो अवस्थामा यी कुराहरू गर्नुपर्छ भन्ने कुराको बारेमा पनि जानकार छन् र उहाँहरूले विपद आइसकेपछि हामीले कुन निकायहरूसँग समन्वय गर्नुपर्छ कुन निकायमा आफ्ना कुराहरू राख्नुपर्छ भन्ने कुराहरूको बारेमा पनि उहाँ जानकार हुनुहुन्छ त्यो भएको हुनाले विपद व्यवस्थापनका कार्यक्रमहरू सञ्चालनपछि समुदायमा एक किसिमको सचेतना भनौँ चाहिँ आएको छ हामी प्रभावित हौ हामीले विपद भनौँ प्रकोपबाट सम्भावित हुन सक्ने विपद नहुन दिनको निमित्त हामीले आफ्नै किसिमले पनि केही क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने हुन्छ विभिन्न निकायहरूसँग समन्वय सहकार्य गरेर हामीले जानुपर्छ भन्ने कुरामा भन्ने बारेमा चाहिँ समुदायका व्यक्तिहरूमा समुदायका व्यक्तिहरू जानकार भएको पाइन्छ र यसका अलावा अरू राहतका कुराहरूमा त उहाँहरूलाई अब फाइदा भनौँ अब उहाँहरूले प्रभावितहरूले राहत त पाउँछन् नै जिल्लामा भएका विभिन्न भी निकायहरूले उहाँहरूलाई आवश्यक राहत त उपलब्ध गराउनु नै हुन्छ र पनि अब हामीले हामी यदि प्रभावित भयौँ भने राज्यले विभिन्न भी निकायले यस्तो किसिमको राहत हामीलाई दिन्छन् हमीन लिख भरा बारे में भी वहाँ जानकार जा। बस्ना कार्यदल गठन रूर्व सूचना प्रणाली कभावकारी देखिए डरलधुरा जिला में अब अग में भूद विपद व्यवस्थापन के निमित्त एवं पूर्व सूचना प्रणाली को, पर दा। पर को विस्तार करो जस्तो भने सम्बन्धित समुदायका व्यक्तिहरूले समुदायमा भएको तत्कालको अवस्थालाई जिल्ला दैविकपुरको उद्धार समितिको आपतकालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउने र सम्बन्धित निकायहरूमा पनि जानकारी गराउने जिल्ला स्थित जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय छ त्यहाँ पनि जानकारी गराउने र त्यसको अलावा विभिन्न सूचना संयन्त्रको रूपमा एफएम स्टेसनहरू पनि हुनुहुन्छ उहाँलाई पनि जानकारी गरायो भने अब फलानो क्षेत्रमा यस्तो किसिमको क्रियाकलाप भनेको यस्तो प्रकोपले यस्तो असर गरिरहेको छ भन्ने बारेमा चाहिँ त्यो सूचना संयन्त्रले जानकारी गराउँछ र तत्काल गर्न सकिने क्रियाकलापमा चाहिँ त्यसले महत्त्वपूर्ण सहयोग र योगदान पुर्याउँछ जस्तो लाग्छ अब भने हामी कार्यक्रमको लगभग अन्त अन्तमा आइपुगेका छौँ रेडियो युनिटी बयानब्बे थुप्लो कार्यक्रम विपद व्यवस्थापन सुनिरहनु भएको आम श्रोतालाई विपद व्यवस्थापनका विषयमा भन्नै पर्ने महत्त्वपूर्ण कुराहरू छन् भने राख्न सक्नुहुनेछ अब विपद व्यवस्थापनको रूपमा भन्नुपर्दा सङ्कटासन समुदायका व्यक्तिहरूलाई अनि जोखिममा रहेका प्रभावित समुदायहरूलाई विपद व्यवस्थापनको निमित्त उहाँहरूले गरेका प्रयासहरूलाई अन्य सम्बन्धित निकायहरूले संस्थागत गरिदिनुपर्ने एउटा महत्त्वपूर्ण कुराको रूपमा छ त्यसै गरी हाम्रा समुदायमा हामी जति पनि विकास निर्माणका प्रक्रियाहरूमा विकास निर्माणका कामहरू क्रियाकलापहरू गर गर्छौँ त्यो क्रियाकलापहरू गर्दाखेरि विपद व्यवस्थापनको तर्फबाट विपद व्यवस्थापनको क्षेत्रबाट पनि हेरेर कुनै विकास निर्माणको काम गर्दाखेरि हुन सक्ने सम्भावित विपदलाई न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने बारेमा पहिले नै जानकार भएर हामीले केही कुराहरू गर्नुपर्ने हुन्छ त्यसै विभिन्न योजनाका प्रक्रियाहरूमा चरणहरूमा पनि हामीले विपद व्यवस्थापन न्यूनीकरण गर्न सकिने क्रियाकलापहरूलाई प्राथमिकीकरण गरेर तिनीहरूको पहिचान गरेर तिनीहरूलाई योजना तर्जुमा प्रक्रियाबाट कार्यान्वयन चरणसम्म ल्याउनु हुन्छ जो काम हामीले गऱ्यौँ र हाम्रो बस्ती स्तरबाट समुदाय स्तरबाट हामीले यी कामहरू गऱ्यौँ भने हामी अवश्य नै आफ्नो समुदायको विपथलाई व्यवस्थापन गर्न अग्रणी भूमिका निर्वाह गर्न सक्छौँ आफ्नो अमूल्य समय दिएर स्टुडियोसम्म आइदिनु भयो तपाईँको अमूल्य समयका लागि धेरै धेरै धन्यवाद धन्यवाद यहाँलाई पनि मैले आफ्ना केही विचारहरू राख्ने मौका दिनुभएकोमा रेडियो युनिटी बयानब्बे दशमलव म पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद श्रोता तपाईँले भर्खरै सुन्नुभयो विपद व्यवस्थापनका क्षेत्रमा भए गतिविधि सँगै विपद व्यवस्थापनका लागि कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवर्तन पहल परियोजनाले सञ्चालन गरेका गतिविधि बारे पहल परियोजनाका विपद व्यवस्थापन अधिकृत अमर साउ सँग गरेको कुराकानी यो सँगै कार्यक्रम विपद व्यवस्थापनको निर्धारित समय सकिएको प्राविधिक मित्र आशिषले गरिसक्नु भएको छ आजको कार्यक्रमबाट विदा माग्नु पूर्व कार्यक्रमको बारेमा तपाईँले केही सुझाव सल्लाह र प्रतिक्रियाहरू दिनु छन् भने अवश्य पनि हामीलाई पठाउन सक्नुहुनेछ जसका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य अथवा इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो आइएन इन्फो डिआई रेडियो युनिटी एट जिमेल डट कम त्यस्तै तपाईँले पत्र पठाउनु पर्ने ठेगाना रहेको छ कार्यक्रम विपद व्यवस्थापन सामुदायिक रेडियो युनिटी बयानब्बे थुप्रो दुई मेघ हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडिलधुरा ोता यति बेलासम्म कार्यक्रम विपद व्यवस्थापन सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद अनि विशेष धन्यवाद प्राविधिक मित्र आशिषलाई भन्दै अर्को साता यस्तै नयाँ विषय वस्तु सहित आउने बाचा गर्दै म कार्यक्रम प्रस्तुत प्रतीक्षा पनि अर्को साता समनको लागि विदा हुन्छु नमस्कार शुभ साता